बाट साथ समाचार ध्रुवराज नारायणी नदी किनारको स्वामित्वको विषयलाई लिएर जारी विवादबारे बोल्दै वनपाका प्रमुख नारायण सापकोटाले जग्गा प्रयोगको अधिकार भरतपुर नगरपालिकासँग मात्र भएको बताउनु भएको छ त्यस्तै यहाँ हुने विकास निर्माणको नेतृत्व पनि भनपाले नै लिने उहाँको भनाई छ नारायणी नदी ना किनार संरक्षणको जिम्मा लिन तयार भएको बताउँदै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले नेतृत्व र स्वामित्वमा विवाद निकालेर भनपाले जनभावना विपरीत काम गरेको आरोप लगाउनु भएको छ शुक्रबार नानगढमा भएको जनबस कार्यक्रममा बोल्दै दुवै वक्ताहरूले नेतृत्व आफ्नो पक्षको हुनुपर्ने जिकिर गरेका हुन् गत जेठ उन्नाइस गते भनपाले नारायणी नदी किनार व्यापारिक परिजनका लागि ठेक्कामा दिने निर्णय गरेपछि यस विषयमा भनपा र उद्योग वाणिज्य सङ्घबीच विवाद हुँदै आएको छ यसअघि उद्योग वाणिज्य सङ्घ चितवनको नेतृत्वमा विरोध ऱ्याली समेत निकालिएको थियो ऱ्याली पश्चात उद्योग वाणिज्य सङ्घले बुझाएको प्रतिवेदन बुझ्नुहुँदै भनपाका प्रमुख सापकोटाले यस विषयमा आवश्यक छलफल पी निर्णय दिने भने पनी। हाल समय इस विषयबारे भनपा मौन थी विवादबीच लामो समयदी को मौनता तोड़ते वनपा का कार्यकारी अधिकृत सापकोटा इस क्षेत्र को संरक्षण प्रवर्धन को नेतृत्व रमित्व वनपा नई लिने बता हो इस क्षेत्र को संबंध में अन्य संघ संस्था नेतृत्व रमित्व प्रदान करने विषय वनपा सहमत हो प्रमुख साबकोटाभ अरुस सहकार कर हामी अगाडि बढ्न तयार छौँ तर नेतृत्व र स्वामित्व भन पाकी हुन्छ उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले यस क्षेत्रको विकास र संरक्षण कसले गर्ने भन्ने विषय सरकार वाला संस्था मध्येबाट उपयुक्त हुने संस्था सनट गरी सोही संस्थाले नेतृत्व लिनुपर्ने बताउनुभयो संरक्षण र विकासको विषय पनि विवादमा पर्दा आम नागरिक भने अन्योलमा परेका छन् दलित तथा जेहेदार विद्यार्थीहरूलाई आपतकालीन सहयोगको लागि भरतपुर नगरपालिकाले आपतकालीन कोष खडा गर्ने तयारी गरेको छ नगरपालिकाले दलित तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा वैपरि आउने समस्यालाई ध्यानमा दिँदै यस्तो कोष खडा गर्ने तयारी गरेको हो दलित सीमान्तकृत समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीहरूले रकम अभावकै कारण बिचमा नै विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्ने हेतुले यस्तो कोष खडा गर्ने तयारी गरेको नगरपालिकाका सामुदायिक विकास अधिकृत रामकृष्ण ढकालले जानकारी दिनुभयो कोषमा करिब तिन लाख रुपियाँ नगरपालिका को बैठकले पारित गर्ने उहाँले बताउनुभयो पढ्ने इच्छा हुँदाहुँदै पनि विद्यार्थीहरूले शैक्षिक सामग्री पोसाक तथा शुल्क तिर्न नसक्दा पढाइ छाड्न नपरोस् भनेर यो कोषको तयारी गरेका हुन् उहाँले भन्नुभयो यस कोषबाट विद्यार्थीहरूका लागि कापी किताब लगायतका शैक्षिक सामग्री वितरण गर्नुका साथै केही छात्रवृत्ति समेत वितरण गरिनेछ दुई सालको प्रवेशिका परीक्षामा उत्तीर्ण दलित विद्यार्थीहरूलाई सम्मान गर्ने तयारी गरेको उहाँले बताउनुभयो त्यस्तै नगरपालिकाले सडक बालबालिका तथा बाल श्रमिकहरूको उद्धार तथा शैक्षिक नियमितताको लागि पनि अर्को आपतकालीन कोष खडा गर्ने तयारी गरेको छ सडकमा अलपत्र अवस्थामा भेटेका बालबालिकाको उद्धारका लागि कोष खडा गर्न लागेको अधिकृत ढकालले बताउनुभयो नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले राष्ट्रिय सहमतिका लागि केही दिनभित्रै गोलमेच सम्मेलनको तयारी भइरहेको बताउनु भएको छ नवलप्रासीको गैँडाकोटमा शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा का बोल्दै अध्यक्ष खनाले राष्ट्रिय सहमतिका लागि नेकपा माओवादी सहितका दलहरूले माग गरे बमोजिम गोलमेच सम्मेलन गर्ने तयारी भइरहेको बताउनु हो नेकपा माओवादी लगायतका असन्तुष्ट दलहरूले राखेको मागलाई व्यवस्था गर्न नहुने खनालको भनाई थियो सरकार परिवर्तन र चुनावको मिति सार्ने मागलाई भने सम्बोधन गर्न नसकिने उहाँले बताउनुभयो संविधानसभा निर्वाचन मङ्सिर चार गते नै हुनुपर्ने बताउँदै अध्यक्ष खनालले चुनावमा सहभागी जनाउन असन्तुष्ट दलहरूलाई आग्रह गर्नुभयो यसैबिच नेकपा एमाले नवलपरासीले अरूणखोलामा आयोजना गरेको सभामा बोल्दै खनालले नेकपा माओवादीसँग वार्ता भइरहेको जनाउँदै विरोधमा रहेका दलहरूलाई समेत साथमा लिएर अगाडि बढ्ने बताउनुभयो नेकपा माओवादीले भने जस्तो एघार बुद्धि र पच्चिस बुद्धि सहमति खारेज नहुने उहाँको भनाइ थियो खनालले पार्टीले थालेको चुनावी परिचालन अभियानबाट देशमा एमाले जनताको लहर बढेकाले अबको चुनावमा पहिलो र लोकप्रिय पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गर्नुभयो उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनलाई सही ढङ्गले अगाडि बढाउन र लोकतान्त्रिक आन्दोलनको मूल प्रवाह स्थापित गर्न अन्य कुनै पनि दल सक्षम नरहेको र त्यसका लागि एमाले मात्रै मुलुकको सही निकासका लागि सक्षम रहेको बताउनुभयो कार्यक्रममा एमाले अध्यक्ष खनालले नवलप्रास में रहकर विभिन्न पार्टी परित्यागरी एमए प्रवेश तीन सौ अस्सी जना सदस्यता रबीर लगाकर प्रवेश थियो। पूर्वी उनको खैरहने नमुना गाविसलाई शुक्रबार नि शुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको गाविस घोषणा गरिएको छ गाविसभित्रका उमेर पुगेका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याएर गाविसलाई नि तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको घोषणा गरिएको हो खैरहनी उच्च माध्यमिक विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा गाविस सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष गुरूप्रसाद पौडेलले गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको घोषणा गर्नुभयो दसवटा सामुदायिक विद्यालय रहेको सो गाविसमा एक हजार पाँच सय एकानब्बेजना विद्यार्थी रहेका छन् गाविसभित्र एउटा उच्च मावि दुईवटा निमावि र सातवटा प्राथमिक विद्यालय रहेको सुरत व्यक्ति सोमनाथ तिवारले बताउनु नगर नगरोन्मुख रहेको सो गाविसमा रहेका निरक्षर वृद्ध वृद्धालाई साक्षर बनाएर छिट्टैपूर्ण साक्षर साक्षर गाविस घोषणा गरिने सचिव पौडेलले बताउनुभयो घोषणा सभामा राजनैतिक दलका प्रतिनिधि विद्यालयका अध्यक्ष प्रधान समाजसेवी बुद्धिजीवी तथा नागरिक समाजको सहभागिता रहेको थियो जिल्ला शिक्षा अधिकारी रमाकान्त पौडेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा खैरहने उच्च माध्यमिक विद्यालयका प्राचार्य भरत प्रसाद पौडेल डेजी आवासीय माविका प्राचार्य प्रेम रिमाल गाउँ शिक्षा समितिका सदस्य बामानी लोहनी खैरेनी उच्च महाविका शिक्षक नवराज ढकाल लगायतले बोल्नु भएको थियो मध्यवर्ती <सथी> क्षेत्रमा <सथी> बसोबास गर्ने महिलाहरूसँग निकुञ्ज सुरक्षार्थ खटेका नेपाली सेनासँग सम्बन्धित व्यक्तिहरूले शारीरिक सम्बन्ध राखी बेखबर भएका र सोही सम्बन्धबाट जन्मेका सन्तान तथा नेसका आमाहरूको समस्याको समाधान गर्न मानव अधिकार मंन्स चितवनले सरकारलाई ज्ञापन पत्र बुझाएको छ सञ्जालका अध्यक्ष विश्वनाथ ओझाद्वारा हस्ताक्षर ज्ञापन पत्रमा सेनासँगको सम्बन्धबाट पीडित महिला र बालबालिकाको विवाह दर्ता जन्मदर्ता र नागरिकता लगायतका समस्या समाधान हुन नसकेकाले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय चितवन सरकारलाई ज्ञापन बुझाइक हो आमा तथा बाबू को, को नामब नागरिकता प्राप्त करना सकने अदालतब नजिर प्रतिपादन भई गृह मंत्रालय को नामेशमक आदेश जारी भैस सुनवाई को लगी सरकार सक्ष अनोध झण्डै एक वर्ष लामो समयको कठिन तालिम पश्चात दीक्षान्त समारोहमा सहभागी जना प्रहरी सहायक निरीक्षक असै दीक्षान्त समारोहकै दौरानमा बेसभई मैदानमा ढलेका छन् मध्य क्षेत्रीय तालिम केन्द्र भरतपुरबाट दीक्षित भई शुक्रबार आआफ्नो कार्यक्षेत्रमा जान तयार एक सय एघारजना कवास देखाउने क्रममा मैदानमै ढलेका थिए बेहोस बनेका उनीहरूको तत्कालै तालिम केन्द्रभित्र आवश्यक उपचार गरिएको थियो निरन्तरको तालिम र बिहानको समयमा लागेको चरको घाम सहन नसकेका कारण उनीहरू बेहोस भएको हुन सक्ने एक प्रहरी अधिकृतले बताएका छन् शुक्रबार भएको दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूलाई निर्देशन दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर रेग्मीले समयसँगै प्रहरी पनि बदलिनुपर्ने बताउनुभयो अबको सेवा भनेको मुस्कान सहितको प्रहरी सेवा हुनु जरुरी छ प्रमुख अतिथि रेग्मीले भन्नुभयो समाजमा व्यापक घटना न्यूनीकरण गर्नमा प्रहरी लाग्नुपर्ने उहाँको भनाइ थियो मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा शुक्रबार प्रहरी सहायक निरीक्षक आधारभूत तालिम एक सय सन्ताउन्नौसम्मका सहभागी दीक्षित भएका छन् एक सय प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् दीक्षान्त समारोहका प्रमुख अतिथिका रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर रेग्मी रहनु भएको थियो सोसमारोहमा उत्कृष्ट प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो घरधनीले व्यवसायहरूलाई अना अनावश्यक दुःख दिएको भन्दै नानगढका व्यवसायले शुक्रबार बजार बन्द गराएका छन् उनीहरूले अनावश्यक रूपमा भाडा बढाएपछि बजार बन्द गर्नुपरेको जनाएका छन् नेपाल घर बहाल उपभोक्ता मञ्चको आह्वानमा शुक्रबार दिउँसो दुई बजेबाट बजार बन्द गर्ने भनिए पनि बिहानदेखि नानगढका पसलहरू बन्द भएका थिए यसैबीच घर बहाल उपभोक्ता मञ्चले समस्या समाधान नभई अनिश्चितकालीन रुपमा पसल बन्द गर्ने चेतावनी दिएको छ घर धनीले आवश्यकताभन्दा बढी भाडा बढाएकाले पसल बन्द गर्नु परेको मञ्चले जनाएको छ सामुदायिक विद्यालयको शिक्षा स्तर वृद्धि गर्नका लागि एकी एकीकृत शिक्षा नीति आवश्यक भएको सरकारवालाहरूले बताएका छन् उनीहरूले शिक्षामा पुरानै पद्धति हाबी भएकै कारण गुणस्तरमा वृद्धि नभएको भन्दै शिक्षाको स्तर वृद्धिका लागि राज्यले एकीकृत शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिएका थिए चितवनको वर्तमानमा निवृत्त ने शिक्षक नेपालले जिल्ला शिक्षा कार्यालय चितवनको सहकारीमा आयोजना गरेको सामुदायिक शिक्षाको वर्तमान अवस्था र सरकारवालाहरूको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा का का कार सो विषयमा जोड दिएका हुन् उनीहरूले शिक्षकहरूलाई अझ सशक्त रूपमा आफ्नो पेसाप्रति वफादार भएर लाग्न आग्रह समेत गरेका छन् पूर्वी चितवनको रत्नगरमा रहेको हिमालयन बोर्डिङ स्कुलले गएको वर्ष सञ्चालित एसएलसी परीक्षामा जिल्ला प्रथम अनि प्रकाश चौधरी लगायत विद्यालयबाट एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान तथा विदाय गरेको छ विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष इन्द्र चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णपुरी कृष्ण परिनिर्देशक हरिश शर्मा आचार्य प्राचार्य पशुपति शर्मा व्यवस्थापन समिति सदस्य एन्जिला कुबर शिक्षक प्रकाश रिजाल टिका शर्मा पार्वती पाण्डे विद्यार्थी समीक्षा पढे लगायतले बोल्दै विद्यार्थी तथा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए अब पाल अर्पण जनावासमा जनावास हाम्रो प्रश्न छ यस वर्ष आर्थिक लक्ष्य किन पूरा हुन नसकेको होला ए पूर्ण योजनाको अभावी भ्रष्ट देशको चाला रसी सङ्क्रमण परिस्थिति भएर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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मुगलिन मोगलिंदे काठमंडो मोगलिन दौली पोखरा नानगढ़ सड़क खंडलांबर शून्य छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्े पचास एकसठी सात सौ तिरचाली